एस मल्टी मल्टीलर्निंग एकाडमी मैथ साइंस र टेस्ट नदीकन पांच विषय में मत र प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्युटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंग एकाडेमी खैरहनी चार पर्षा हिमालयन बैंक माथि अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार नमस्कार चिकित्सकको लापरवाहीले सु गराउँदा भरतप्रकी भवानी घिरेको मृत्यु भएको परिवारको दावी उचित क्षतिपूर्तिको माग नेपालमा चाँडो चुनाव भएको हेर्ने हेर्ने चाहना रहेको भारतीय प्रधानमन्त्री सिंहको भनाई निर्वाचनको सम्बन्धमा सरकारले गर्ने सबै नडे मान्न तयार रहेको माओवादी प्रचण्डको तर्क सर्वाधिक खोजीको सूचीमा परेका अमेरिकी गुप्तचार निकायका पूर्व कर्मचारी हङकङबाट बेपता इराकमा भएको बम विस्फोटमा परि सत्तरी जनाको मृत्यु र च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र वेस्ट इन्डिज भिड्दै जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबाहार विज्ञापन पनि त गर्नु पर्छ विज्ञापनका लागि रेडियो अर्पण एक सय चार थपलो समाचार अब विस्तारमा सुत्केरी गराउँदा निधन भएकी भवानी घिमिरेको परिवारले चितवन मेडिकल कलेजका चिकित्सकको लापरवाहीले मृत्यु भएको दावी गरेको छ आज बिहान निवासमा पत्रकार सम्मेलन गरी पीडित परिवारले नियमित रूपमा सोही अस्पतालमा गर्भ परीक्षण तथा स्वास्थ्य परीक्षण गराउँदै आउँदासम्म सबै कुरा राम्रो रहेको बताउने चिकित्सकले अहिले दुबै मिर्गौला र कलेज बिग्रिएर निधन भएको भन्दै झुटो प्रचार गरेको आरोप उनीहरूले लगाएका छन् बनावटी र नक्कली कुरा बनाई चिकित्सा जस्तो पेशालाई झुट गर्ने खेतीका रुपमा चितवन मेडिकल कलेजले अघि बढेको भन्दै संस्थागत रूपमा नै अपराध लुकाउने काम हुनु दुःखद भएको पीडित परिवारले जनाएको छ सो मेडिकल कलेजका चिकित्सकहरूको चरम लापरवाहीकी कारण आफ्नै बुहारी भवानी घिमिरेको निधन भएकाले अस्पताल प्रशासन र दोस्रो चिकित्सकमाथि कार नवजात शिशुको लालन पालन र भरण पोषणका लागि उचित क्षतिपूर्तिको माग पीडित परिवारले गरेको छ साथै आगामी दिनमा अरूमाथि यस्तो गम्भीर प्रकृतिको अपराध नगर्न पनि माग गरिएको छ सा। साथै पीडित परिवारले सबै राजनैतिक दल नागरिक समाज सबै टोल विकास संस्था आमा समूह सम्पूर्ण सञ्चार माध्यम सबै सामाजिक सङ्घ संस्थालाई सहयोग गरिदिन अनुरोध गरेको छ गत ज्येष्ठ एक्काइस गते चितवन मेडिकल कलेजमा सुत्केरी गराउनका लागि भर्ना गरिएकी भरतपुर बार स्थित बसन्त चौकी भवानी खतेडाको ज्येष्ठ बाइस गते सकुशल अपरेसन गरी सुत्केरी गराइएको भए उनको ज्येष्ठ छब्बिस गति निधन भएको थियो अस्पताल र पीडित पक्षबीच पटक पटक वार्ता भए पनि क्षतिपूर्तिका विषयमा कुरा मिल्न नसक्दा आन्दोलन रोकिएको छैन यता नेपाल चिकित्सक सङ्घले पनि सुरक्षाको माग गर्दै आन्दोलन थालेको छ सङ्घले जिल्लाका स्वास्थ्य कर्मीहरूलाई हातमा कालोपट्टि बाँधेर काम गर्न अपिल गरेको छ मकवानपुरको हाँडी खोला गाविस नम्बर नौ चौडा खोलाभन्दा माथिको जङ्गलमा गाँझा तस्कर र प्रहरी बीच गोली हनान भएको छ गाँझा बोकिरहेका तेह्रजना समूह प्रहरी टोलीबीच दोहोरो गोली हनाहन भएको हो भरुवा बन्दुकबाट गोली हानेका तस्करहरू गोलिसकेपछि भागेको र प्रहरी टोलीले फायरिङ गर्दै पिछा गर्दा एक सय अडतिस केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरीकारले मकवानपुरका प्रहरी प्रेक्षक गुप्तबहादुर श्रेष्ठले बताउनुभयो छवटा so, पोकामा पोकेर भारत जान लागेको अवस्थामा प्रहरीले सुराखीको आधारमा जानकारी पाएको थियो गाँजासहित प्रहरीले मकवानपुर सरीखित गाविसडा नम्बर सात बस्ने अडतिस वर्षीय किशोर मगर र उनातिस धर्मराज चेपाङलाई पक्राउ गरेको छ अरू एघारजना फरार रहेकाले खोजी भइरहेको प्रहरी प्रेक्षक श्रेष्ठले बताउनुभयो प्रहरले तेह्र राउन्ड फायरिङ गरेको थियो भने तस्करहरूले चार राउन्ड फायरिङ गरेका थिए यसैबीच हेटौँडाबाट काठमाडौँ लाँदै गरेको अवस्थामा लागु औषधसहित दुईजनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ जिल्ला प्रहरीकारले मकवानपुरले बा त्रिपन्न पन। सात छ शून्य पाँच नम्बरको मोटरसाइकलबाट एघार थान डाइजेपाम दस थान ब्रोफिन र चार थान फेनागन सहित उनीहरूलाई पक्राउ गरेको हो पक्राउ भक्तपुर नयाँ टिमी नौका कमल केसी काठमाडौँ नैकाप आठका रमेश पुरी रहेको प्रहरीले जनाएको छ <laughs> भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा जतिसक्दो चाँडो निर्वाचन भएको र लोकतान्त्रिक संविधान जनताको हातमा पुगेको हेर्ने आफूले चाहेको बताउनु भएको छ पूर्व प्रधानमन्त्री शेरबहादुर देववासँग रेसकोर्स स्थित निवासमा आज बिहान भेटवार्ता गर्दै प्रधानमन्त्री सिंहले निर्वाचनको तिथि टुङ्ग गर्न राजनैतिक दलहरूसँग छिटो सहमति गरेर समझदारी जरुरी भइसकेको बताउनुभयो पैँतिस मिनट लामो भेटवार्तामा देउवा भ्रमणका प्रतिनिधिमण्डल श्रीमती देववा कङ्ग्रेस नेता विमलेन्द्र नेधीसहित दिल्ली दूतावासका कार्यवाहक राजदूत तीर्थराज वाग्ले समेत उपस्थित हुनुहुन्थ्यो प्रधानमन्त्री सिंहका साथमा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशङ्कर मेनन विदेश सचिव रञ्जन मथाई भारतीय राजदूत जयन्त प्रसाद र नेपाल भुटान मामला हेर्ने सहसचिव अखिलेश मिश्र उपस्थित हुनुहुन्थ्यो लोकतान्त्रिक पद्धतिलाई दौरु बनाउन नेपालले जे चाहन्छ त्यो सहयोग गर्न तत्पर भारत छ किनभने हामी नेपालीका अत्यन्त निकटका मित्र हौ प्रधानमन्त्री सिंहको भनाइ उद्ध गर्दै कङ्ग्रेस नेता निधिले ने भन्नुभयो प्रधानमन्त्री सिंहले आगामी निर्वाचनका लागि आवश्यक लजिस्टिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो देवालले नेपालका हरेक राजनैतिक घटनाक्रममा भारतीय सहयोग र सद्भाव सधैँ बताउँदै भारबुद्देश सम्झौतासम्म भारतलाई गरेको सहयोगको सराहना गर्नुभएको थियो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले सरकारले थ्रेसहोल्डको व्यवस्था गरी आफ्नो पार्टी मान्न तयार रहेको बताउनु भएको छ इलामा पत्रकारसँग प्रचण्डले निर्वाचनको सम्बन्धमा सरकारले गर्ने सबै निर्णय मान्न यी माओवादी तयार रहेको बताउनुभयो उहाँले देश निर्वाचनतर्फ उन्मुख भइसकेकाले कसैले बितोल्न नसक्ने बताउनुभयो थ्रेसहोल्ड निर्वाचन ऐन निर्वाचन मितिका बारेको विवाद मिलाउन सरकारलाई जिम्मा दिएकाले ती विषय छिट्टै टुङ्गिने उहाँले बताउनु भयो क्रान्तिकारी पत्रकारसँगले सदरमुकाम मा आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले चुनावको विकल्प नभएकाले विवादित विषयको टुङ्गो लगाउन सरकारलाई जिम्मा दिएपछि चुनावको माहौल सुरु भएको बताउनुभयो विरोधमा रहेका सबै दलहरू पनि निर्वाचन प्रक्रियामा आउनुपर्नेमा जोड दिँदै दाहालले संविधान सभाको निर्वाचनले नै ने मुलुकको गतिरोध हटाउने दावी गर्नुभयो नेकपा माओवादीले सहभागिता नजनाए पनि चुनाव भएर छाड्ने दाहालको विश्वास थियो चुनाव अघि नेकपा माओवादीसँग एकीकरणको एक सम्भावना नभएको बताउँदै अध्यक्ष दाहालले चुनावी तालमेल भने हुन सक्ने सङ्केत गर्नुभयो महन्त ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री रत्नेश्वर गोइते एमालेमा प्रवेश गर्नुभएको छ एमाले मुख्यालय बल्खोमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष झलनाथ खनालका हातबाट अबिर लगाई गोइत एमालेमा प्रवेश गर्नुभएको हो बल्खोमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेताका हातबाट टिका लगाएर सिन्धुलीका पूर्व जीविस उपसभापति तथा पूर्व एमाले नेता हेमबहादुर लामा पनि एमालेमा फर्काउनु भएको छ त्यस्तै तमलपाका धनुषा जिल्ला कमिटी राजेन्द्र मण्डल लगायतका केही सदस्यहरूले समेत एमालेको टिका लगाएका छन् ए माओवादीका थारुवान राज्य समिति सदस्य रोम रोमहर्ष धिताल एमावादी नेवार राज्य सचिवालय सदस्य भगवान प्रसाद दाहाल एमालेमा प्रवेश गर्नुभयो एमाले, एमाले अध्यक्ष खनाले पूर्व लड़ाको अमृत गिरीलाई पनि टिका लगाई पार्टीमा प्रवेश गराउनुभयो छ महिना यता देशका विभिन्न जिल्लामा कङ्ग्रेस एमावादी राप्रपा ल... लगायतका दल परित्याग गरी एमालेमा प्रवेश गर्ने हजारौँको विवरण एमाले, एमाले नेता प्रदीप ग्यावालीले कार्यक्रममा पढेर सुनाउनु भयो पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता गरेका महासचिव ईश्वर पोखरेलले एमालेमा प्रवेश गर्नेहरूको प्रचार बाजी गरेर सस्तो लोकप्रियता कमाउन नचाहेको बताउनु स्थानीय बजारमा सुनसाधीको मूल्यमा उतार आउने क्रम जारी रहेको छ आज सुन्तोलाको आठ सय पचास रुपया बढ़े कारबार भन चाँदी व्यवसाय महासंघ ने लागी। सुन सुन आज छापावाला सुन मूल्य तोला को तिरपन्न हजार रुपया तोक छापावाला सुनतोला को बावन हजार एक सौ पचास आज तेजाबे सुन को मूल्य तोला में आठ सौ पचास रुपया बढ़े तोला को बावन्न हजार सात सौ पचास आज चांदी को मूल्य तोला में चौदह रुपया बढ़े कार महासंघ का अनुसार आज चांदी तोला चांदी तोला अवमूल्यन हो मंगलवार डलर को मूल्य इतिहासम महंगा आज एक डलर बराबर तिियानबे रुपया नागर कार राष्ट्र बैंक ले डलर को बिक्री दर बयान रुपया त्रिपन्न तिरानब्बे पैस तोको सटही दर तोक्न वाणिज्य बैंक स्वतंत्र रहना तिरानब्बे रुपियाँभन्दा बढीमा कारोबार भइरहेको छ नबेल बैङ्कले आजको बिक्री मूल्य तिरानब्बे पैसा तय गरेको छ यसअघि पाँच वर्ष पहिले डलरको मूल्य यही त्रियानब्बे पुगे पुगेको थियो भारतीय केन्द्रीय बैङ्क रिजर्भ बैङ्कले डलरसँग भारू इतिहासमै उच्च अवमूल्यन भएको सटाइ दर प्रकाशन गरेको छ आज आरबिआईले एक डलर बराबर सन्ताउन्न रुपियाँ अठहत्तर पैसा तोकेको छ भारतीय मुद्रासँग नेपालको सटाइ दर स्थिर रहेको भारतमा डलर महँगो हुँदा नेपालमा पनि सोत महँगो हुने गर्छ भारतमा आर्थिक वृद्धि न्यून पेट्रोलियम आयात न्यून लगायतका कारणले अर्थतन्त्रमा प्रतिकूल प्रभाव पारेपछि मुद्रा अवमूल्यन भएको हो अब पालो अर्पणजन आवासको अर्परञ्जन आवासमा हाम्रो प्रश्न छ जनताले फालिदिएको राज संस्था फर्केर आउने सम्भावना कतिको छ जस्तो लाग्छ ए फर्कन सक्छ बे कदापि फर्कँदैन र सी थाहा छैन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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ एटवडा बिरगञ्ज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन असेक काठमाडौँ मुगलिन द मोखरा नारायण सडक खण्ड पनि खुल्ला छन्बाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस विदेश का समाचार गोपे फोन रेट विवरण सावजनिके प्री को सर्वाधिक खोजी के सूची में अमेरिकी गुप्तचर निकायका पूर्व कर्मचारी हङकङबाट बेपत्ता भएका छन् स्वदेश फर्काई मुद्दा चलाउने प्रयास भइरहेको बेला उन्तिस वर्षीय एडवार्ड स्नोडेन बेपत्ता भएका हुन् उनी सोमबार आफू बसेको होटलबाट बाहिरी लगतै सम्पर्क बाहिर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् विभिन्न अमेरिकी निकायहरूले लाखौँ फोन विवरण तथा गुगल फेसबुक लगायतको इन्टरनेट डाटा अनुगमन सुरु गरेपछि त्यसको विवरण एडवार्डले सार्वजनिक गरिदिएका थिए बेलायतको गार्जियन पत्रिकालाई विवरण उपलब्ध गराउँदै एडवार्डले आफू विरुद्ध अमेरिकाले चलाउन सक्ने मुद्दाबाट जोगिन सजिल हुने आशामा आफू हङकङ जान लागेको जानकारी गराएका थिए एडवार्डले आफूले कुनै अपराध नगरेको बरू सरकारले धेरै अपराध गरेको देखेको भन्दै नागरिकले बोलेका सबै कुरा रेकर्ड हुने समाजमा आफू बस्न नचाहेको बताएका थिए यसैबीच उनलाई तत्काल माफी दिन माग गर्दै व्हाइट हाउसको वेबसाइटमा तीस हजारभन्दा बढी हस्ताक्षर सङ्कन गरिएको उता इराकको एक पूर्वी र उत्तर क्षेत्रमा बम विस्फोटमा परि सत्तरी जना मानिसको मृत्यु भएको छ अधिकारी का अनुसार हिजो सबा पैले दयालह राज्य सिया सीया बहुलसर दुई दुईवटा कार बम विस्फोट भाई को थी। जहां आत्मघाती हमला समेत भारी सो हमला में तेरह जना मानस मृत्यु भारतीय साथ ही पचास भागा बड़ी घाइते बताइए ते पच्छी सुन्नी बहुलर महसूलमा सुरक्षा चौकी को निकट में भग बम विस्फोट में पड़ी चौबीस जना मृत्यु इसका अलावा कर्कुक ताजी तक यमा हमला में परी एक दर्जन व्यक्ति के मृत्यु ईराक में फेरी हिंसा को वृद्धि भाई जिसमें मा धरें मात्रा में सांप्रदायिक हिंसा भर संयुक्त राष्ट्र का अनुसार जून दुई हजार आठ पी ईराक बम विस्फोट घटना बढ़े बताइए खेल समाचार च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र वेस्ट इन्डिज भेट्दैछन् यसअघि आफ्ना पहिलो खेल जितेका यी दुई टोली आज पनि जितको खोजीमा हुनेछन् समिमा रहेका यी दुई टिम बीचको खेल इङ्ल्यान्डको बलमा परा साढे तिन बजीपछि सुरु हुनेछ यसअघि गैराती सम्पन्न भएको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई सडसठी रनले पराजित गरेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चिकित्सक लापर को लापरवाही ने सुत्री करा भरतपुर की भवानी घिमिर मृत्यु भारत परिवार को दावी उचित क्षतिपूर्ति को मगड़ो चुनाव हेन चाहे भारतीय प्रधानमंत्री सिंह को, हेरन को, को भनाई निर्वाचनको सम्बन्धमा सरकारले गर्ने सबै निर्णय मान्न तयार रहेको माओवादी अध्यक्ष प्रचण्डको तर्क सर्वाधिक खोजिको सूचीमा परेका अमेरिकी गुप्तचार निकायका पूर्व कर्मचारी हङकङबाट बेपता इराकमा भएको बम विस्फोटमा पनि सत्तरी जनाको मृत्यु र च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र वेस्ट इन्डिज भिड्दै अवस्त दिउँसो दुई बजेको